हजुरलाई धेरै धन्यवाद छ मेरा नाम है ma ma ma अब एक प्रतिक्रिया दुई हप्ता हप्ताअि हमीर कोखो दुख्ने बीमारहिलान हिंसा करने धामी को भंडाफोहर करी धामी रामबहादुरी संपर्कविहीन थे तर जब उनको भंडाफोहर भो तब उम्र संपर्क में आई आप बचाऊ करते सुना के भी हमी टेलीफोन संपर्क में छलो रामबहादुरीजी नमस्कार, नमस्कार। जुन सुन्नुहोस् नै मसँग पैसा मागेको थियो अनि पहिला दुई लाख भनौँ त्यसको बाद भनेपछि पचास हजारमा भए पनि काम हुन्छ कार्यक्रम रोपिदिन्छु भनेको थियो सर अनि पैसा मागेको भनेको हो नि जब पैसा मागिनु भने ठ्याक्कै नदिनु होइन र तपाईँलाई मैले के पनि भनेको थिएँ भने यदि तपाईँ निर्दोष हो भने तङसमा आउनुहोस् कुनै पनि ठाउँमा तपाईँले आफ्नो धामी काम गर्नुहोस् तर सर्लङमा हुनुहोस् तपाईँलाई मैले के पनि भनेको थिएँ रातिमा दस बजे पछाडि एउटा सिङ्गल मैलालाई बोलाउनु कतिसम्म राम्रो हुन्छ त्यो कुरा मैले तपाईँलाई सम्झाएको थिएँ टिस्टियो सर म हेराएको छ पनि सात बजेको हेर्नु तपाईँलाई म के सुझाव दिएँ भने आगामी दिनमा तपाईँले किनभने पेसा गर्नु पाउनु पर्छ होइन छर्लङ्गा बाहिर बसेर सबैले देख्ने गरी आफ्नो धामी काम गर्नुहोला किनभने रातको समयमा महिलाहरूलाई बोलाउँदाखेरि आरोप लाग्ने स्वाभाविकै कुरा हो होइन आग्रह अप सुनऊ गीत संगीत खबर को संगालो जीवन को गोरेटो ससाना छोरा छोरी को मुख हे अगेना को छेव र लड़न उनको नियति बने अर्थात गुल्मी अमरपुर गावि वा नंबर चार का किसान बने चिनी भूपाल सुनार जो गत एक वर्ष देखी दुबै मिर्गौला काम नगर आर्थिक अभाव का कारण मृत्यु स्वीकार जो हामीलाई देख्न साथ हाम हालेर रुन्छन् र जीवनको दुहाई माग्छन् हमी जीवन रक्षा आर्थिक सहयोग तो सकतेन तईपन एवं मध्यस्थकर्ता को भूमिका निर्वाह कर सकता अर्थात संचार मध्यम में मा लगे सब उनको जीवन बचाने या नबचाने हमी पस्किन सौ तय करना का हमी उनके घर में आईपुग यहां धर स्थानीय भद्रबलादमी अन्य शुभचिंतक यहाँ पूर्व गावी उपाध्यक्ष यहाँ को शुभ नाम चाहिएमान महत होने भूपाल सुनार का बुआ शेरबहादुर सुनार दाजू कमन कमनबहादुर सुनार उहाँकी श्रीमती कमला सुनार लगायत हुनुहुन्छ र यहाँका स्थानीय राजनीति दलका नेताहरूले जसरी भए पनि आइदिनु पर्यो उसको जीवन बाँच्छ ससाना नानीहरू छन् भनेर हामी यहाँ आइपुगेका छौँ उहाँ आजभन्दा दस वर्ष अघिदेखि नै भारतमा बस्नुभयो मजदुरी गर्नुभयो कहिले होटेलका जुठा भाँडा माझ्नुभयो त कहिले चौकीदारी बस्नुभयो त्यसरी दुःख मजदुरी गर्दै उहाँलाई कल्पना नगरेको बिमारले छोयो र अहिले घरमा आएर लडिरहनु भएको छ मृत्यु कुरिरहनु भएको छ त उहाँसँग कुराकानी गर्नेछौँ उहाँको जीवन सङ्घर्ष र अहिले वर्तमान अवस्थाको जुन भगाई छ र उहाँको जिउने जुन चाहना छ यसबारे हामी कुराकानी गर्न गइरहेका छौँ हजुर नमस्ते तपाईँलाई कस्तो छ अहिले मलाई न हिँड्नु हुन्छ न तपाईँ कति वर्षको उमेरमा यहाँ भारत जानुभएको हो म लगभग मा सोह्रमा भए कमाउँछु भनेर जानुभएको होइन के के काम गर्नुभयो कति वर्ष मैले लगभग कुक्को काम गरेँ कुक्को खाना बनाउने चाइनिज खाना कुलछद्र भन्ने ठाउँमा मालिक पनि सधैँ थियो मालिकले पनि गर हिलत गर भनेको हो मै न उति बेला फिसाबबाट नलकीबाट र नर्किनबाट जाँदाखेरि अहिले घर आइयो धातु भने यताउता उता त्यहाँ पछि पानी पनि खाइयो त्यो त ठिक भयो त्यहाँ पछि गयो गएपछि फेरि भारतमा नोकरी त दस हजारको नोकरी थियो राम्रो थियो मालिकले त अहिले पाँच हजार रुपियाँ इलाज गर्न उही दियो पहिला त अमास पैँतिस हजार दिन थियो त्यो पनि मालिकले ल्याएको छैन कहिले अँ त्योपछि तल मैले पहिले नै भनेको इलाज गर भने तैँले इलाज गरिनस् हेर कृष्णलाल अब मैले बजाउन सक्दिनँ तल भन्यो अँ त्यो पछि हेर्ने जग्गामा म हेरौँ ल भनौँ मालिकले त्यो भएपछि दिदी बहिनीहरूले इलाज गरेर अस्पतालमा जिरो पोइन्टमा झरेको मान्छे ल अँ त्योपछि दि बहिनीहरूले भएर अस्पतालमा भर्ना गरेर अँ त्योपछि बिर्गौलो एकपल्ट डा चारवटा डायलेसिङ गर्दै बिरामीको छेउमा बस्नु भएको छ अमरपुर उपस्वास्थ्य चौकीका अयव युवराज भण्डारी उहाँले प्रायः गरेर नियमित रूपमा उहाँको स्वास्थ्य बारे बुझ्न आइरहनुहुन्छ भन्ने यहाँको सुनिएको छ के छ यहाँको अवस्था के छ तपाईँले के पाउनु भएको छ उहाँ चाहिँ मृगोला दुवै मृगुला उहाँको चाहिँ ड्यामेज भइसकेको छ उहाँलाई चाहिँ अहिले हिडुल गर्न टोयलेट जान पनि एकदम समस्या छ शरीर चाहिँ सुन्निरहेको छ मुख सुन्निएको छ अनि यो उहाँलाई पखला लगाइरहेको छ पखाला लागेको छ अनि उहाँलाई बढी पानी दिन मिल्दैन पानी दियो भने फेरि किन्नेले काम गर्न सकेर स्वास्थ्य अवस्था झन् गम्भीर हुँदै जान्छ त्यसले गर्दाखेरि उपचारमा हुने एकदम समस्या आइपरेको छ उहाँ चाहिँ मैले एक वर्षदेखि उहाँलाई चाहिँ देखिरहेको छु उहाँ चाहिँ पहिला इन्डियामा हुनुहुन्थ्यो इन्डियामा हुँदाखेरि उहाँलाई त्यो प्रेसर बढी भएछ अनि पिसाबमा रगत देखिएपछि उहाँ चाहिँ उपचार इन्डिया उपचार गर्न सकेर यहाँ आउनुभयो यहाँ आएपछि उहाँको चाहिँ घर परिवारले उहाँलाई चाहिँ काठमाडौँ लिएर जानुभयो काठमाडौँ लिएर गएपछि उहाँको दुवै चाहिँ मेरो फेल भएको कुरा जानकारी भयो त्यसपछि उहाँ फेरि यहाँ आउनुभयो यहाँ आएपछि घरमा भएको अलिअलि पैसा जुटाएर फेरि इन्डिया जानुभयो इन्डिया गएर मालिकले पनि त्यही सहयोग गरेर त्यहाँ चाहिँ पटक पटक डायलिसिस गर्नुभयो मालिकले पनि दुई चारपटक डायलिसिस गरिसकेपछि अब मैले गर्न सक्दिनँ तिमी आफ्नो घर जाऊ भनेर मालिकले फेरि इन्डियाबाट फर्काइदिए फर्काएपछि उहाँ अहिले यहाँ हुनुहुन्छ एकपटक काठमाडौँ गएर डायलिसिस गर्नुभयो त्यसपछि उहाँलाई चाहिँ डायलिसिस गर्यो भने उहाँको अवस्थामा सुधार आउँछ पटक पटक डायलिसिस गर्ने पछि चाहिँ किडनी ट्रान्सप्लान्ट गर्यो भने उहाँको जीवन बाँच्न सक्छ यहाँका गाउँघरका सबैले सहयोग गरिरहेका छौँ यो सानो सहयोगले हुँदो रहेछ यो ठुलो खर्च हुँदो रहेछ यो गरिबलाई लाग्ने रोग रहन्छ अधि सम्पन्न मान्छेले यस्ता किडनी ट्रान्सप्लान्ट गरेर बसेका पनि छन् उहाँ चाहिँ आर्थिक अवस्था एकदम कमजोर छ त्यसैले गर्दाखेरि हामी सबै यहाँका गाउँका मान्छे देश विदेश जता बस्ने गुल्मी जिल्लावासी विदेशमा बस्ने सबैले सहयोग गरिदिनुहुन्न मैले आग्रह गर्दछु यहाँको शुभनामले मेरो जगतबहादुर सुनाल म यहीँको मेरै मामाको छोरा पढ्छ सहयोगको अपिल गर्न चाहन्छु मैले सबै विदेशमा रहेका मान्छेहरूले यसको जीवन बचाइदिनको लागि सबैसित मैले हार्दिक अनुरोध गर्दछु यहाँ अन्य स्थानीयवासी पनि हुनुहुन्छ यहाँ महिलाहरू पनि उहाँलाई बचाउनुपर्छ भन्दै यस घरमा आउनुभएको छ तपाईँको शुभनाम मेरो कमला भण्डारी म अमरपुर उपस्वास्थ्य चौकीमा काम गर्छु अनमी हो उहाँलाई पटक पटक हामीले नि प्रेसर चेकअप गर्ने नियमित चेकअप गरेर पाल्पा मिसन हस्पिटलमा जाने चेकअप गर्ने पनि गरिरहनु अनि अब नियमित प्रेसर जाँच्नको लागि अनि उहाँ अब त्यत्नै नजिकै स्वास्थ्य चौकी छ त्यहीँ गएर प्रेसर जाँच्न नसक्ने अवस्था भयो उहाँको अब मेरो अनुरोध त जसरी हुन्छ यिनी बालबच्चा अब यिनी केटाकेटी अब श्रीमतीको अवस्था त्यस्तो हो अब जसरी हुन्छ अब यही घरको ऋणसम्म उहाँले तिर्न सक्नुभएको छैन आफ्नै उपचार गर्न सक्नु भएको छैन उहाँको ठुल दाजुले सबै सम्पूर्ण परिवारले भाइले अब लगेर उपचार गरिरहनु भएको छ आफ्नै खर्च लानुभएको छ भाइको खर्च लगाइदिनु भएको छ अब उहाँहरूको सपरिवारलाई राम्रोज, होस् बालबच्चा राम्रोसँग पालन पोषण होस् र सबै देश विदेशमा रहेका हाम्रा नेपाली दाजुभाइहरूले सहयोग गरेर हातमा हात, हात मिलाएर उहाँलाई सहयोग गरिदिनु होला भन्ने आशा किर्तिमान मझी तपाईँ एउटा पूर्व गाविस उपाध्यक्ष र छिमेकी पनि हुनुदो रहेछ यहाँको उपचार गर्न सक्ने अवस्था चाहिँ घर बेचेर पनि छैन छैन छैन छैन दुई र यही घर बनाएको यसमा इन्द्रिङ लायो इनको उपाय चाहिँ छैन भनेपछि उहाँको जीवन बचाउनका लागि सबैबाट सहयोगको जरुरत जरुरत छ सबैले यसो गैला भरे उनी बाँच्न सक्छन् भर्खरै यहाँलाई एक हजार रुपियाँ लिएर दिनुभयो सहयोग गर्नुभयो तपाईँको ना नाम चाहिँ आउनुहोस् ना? न मेरो नाम सुशन चन्द्र गौतम उनी चाहिँ मेरो छिमेकी उनको साना साना नानीहरू बाबुहरू स्कुल पढ्दैछन् मैले आफूले गर्नसक्ने सहयोग र मैले मेरो अफिसमा कुराकानी गर्दाखेरि मैले आफूले सहयोग सहयोग हो अफिसको नाम मेरो नाम दिप दर्शन ब भन्ने सहकारी संस्था छ काठमाडौँ सामाखुसीमा त्यसको तर्फबाट एक हजार सहयोग स्वरूप मैले उनलाई हस्तान्तरण गरेँ धन्यवाद यहाँका दाजु कमन सुनारले पटक पटक हामीलाई तङ्गास गएर लौन भनेर भनिरहनुहुन्थ्यो तत्काल हामी, हामी प्रसारण गर्न सक्दैनौँ दुई चार हप्ता बिराउनै पर्छ किनभने हामीसँग थुप्रै बिरामीहरू आर्थिक कारण उपचार नपाएर जीवनको दुहाई माग्नेहरू धेरै हुनुहुन्छ प्रत्येक हप्ता राख्दाखेरि नहुने त्यसलाई हामीले ढिला गरेका हुन् फेरि हामी जहिले पनि प्रत्यक्ष हामीले यहाँ नदेखिकन प्रसारण नगर्ने भएको कारणले हामी घरमै आइपुगेका हौ उहाँलाई चन्दा उठाउने काम चाहिँ भइरहेको छैन चन्दा उठाउने काम यहाँको समूह महिला समूह हजार रुपियाँ बाह्र हजार पन्ध्र सय त्यसै सुन्दै व्यवसायिक तमगासबाट तेह्र चौध हजार रुपियाँ उठ्यो उहाँबाट दबाई चलिरहेको छ अहिले दबाई त्यसीबाट त्यही स्रोतबाट दबाई चलाइयो अब म पनि नसक्दो अवस्था भएँ एक वर्षसम्म खेप्ने भरियो अब कमाइले पनि खेपेन म आफ्नो आर्थिक पनि भेटेन दाजुलाई पनि आफ्नो पनि समस्या त्यही समस्या मैले आफ्नो नसकेँ अहिले आएर तपाईँको जरानमा गएँ मेरो ओजेलको खबरमा राखेर केही मलाई सहयोग देश विदेशबाट केही सहयोग मिल्यो भने भाइको जीवन बचाउन सक्यो कि भन्ने आधार आज होइन तपाईँ उहाँ चाहिँ नि सधैँ राति यहाँ पनि रुनु हुँदैछ बिहान पनि रुनु हुँदैछ नि रातिहरूले बिहान रुन्छन् हेर्नुहोस् रुली दिन कटेर खेल्छन् अहिले अब आवाज त त्यस्तै छ अहिले दबै चलाउन सक्यो माथि माथि जान नसक्ने त्यहाँ दबाई अब मिसानबाट दबाई चलाइरहेको छ मिसनले पनि चार हजार रुपियाँ उहाँबाट नि केही हामीसँग आर्थिक कम भएर उहाँ मिसनले पनि केही सहयोग गर्न पर्यो भने मिसानमा गएर सामाजिक कोषमासँग गइसकेपछि उहाँले चार हजारको दबाईलाई मिनाइ गरिदिनु भयो र त्यसपछि दुई हजार छ हजारको दबाई लिन थियो चार हजार पनि मिना गरिदिएर अहिले दबाई चलिरहेको छ फेरि जाने होला जाने अब बेला भइरहेको हामीसँग पैसा छैन अब उनीसँग पखाला लगाइरहेको छ अब खाना हजम भए छैन खुट्टा खुट्टा सुन्निराखेका छैनन् साथीहरू कहिले मुख सुन् कहिले खुट्टा सुनिन्छ कहिले आँखा सुनिन्छ नि हेर्नु कहिले पेट सुनिन्छ त्यस्तै गरी गरी पीडामा परिरहेको छ उताख आउँदै भाइ भन्ने कुरा हो त्यस्तो चाहिँ हेर्नु भाइमा दुखाइ काै आएर देखेर देखे केही गर्न सकियो छैन न बिमार सार्न सकिने न बाँट्न सकिने अहिले हारेर या उनी बिस्तारमा परेन म उनको कोखामा पल्टिरहेको छु उनी छर्प मैले त्यही देखेर रोएर रात उझल्न परेको छु के दुःख को रहेछन् चौबिस गते अर्को बैशाखको चौबिस गते श्रीमती बित छोराहरूसित छु यस्तै छोरामी छ आएर न बाँध्नु न व्यथा सार्नुहुन्छ ठिकै छोरालाई बचाइदिनुहोस् भन्ने अपिल हो सबैसित हात जोडेको छु यहाँको भद्रा भलानी सबैसित लचार हुनेछ ओछेना बस्दै पनि अर्की हुँदो गरेर बसिएको छ तपाईँहरू अब प्रार्थना गर्नु सिवाय अर्को विकल्प नै के छ र साथमा पैसो छैन अब भगवान् पुकारर्नुभन्दा अर्को पाएकै छैन यहाँनिर उहाँकी श्रीमती बसिरहनु भएको छ एकदम दुब्ली पाता ल्याउनुहुन्छ लरे थाङ्री कपडामा हुनुहुन्छ र छोराछोरी पनि त्यस्तै टिखलाग्दा देख्छु मैले पक्कै पनि उहाँले बिहान बेलुकी गरेरै छोरछोरी पाल्नुहुन्छ अलिअलि आउनुहोस् पहिला पहिला त निकै कमाइ गर्नुभएको थियो होला नि श्री गर्नुभएको थियो पठाउनु पाल्न हजुर निमिख गरेर अझै पनि निमिख गरेर हुर्केकी छोरीलाई अब कोही बिमारीसित बस्ने को निमो गरेर छोचोरीलाई हेर्ने कहिले नियाबचाको सुसार गर्ने आफू कमजोरी छु छोरीलाई पढाउन सकिएन हेरेर लाउन दिन सकिएन खाना दिन सकिएन चन्न माग्न जाँदाखेरि दस रुपियाँ दिन्छ न तेरो हात पोखर छन् तैँले कमाएर खान सोइदिनुहोस् भनेर भन्न पछि फेरि दुई सय गरेर दुई पैसा दिनु आइन्छ श्रीमानलाई बचाइदिनुहोस् भन्ने आग्रह हो हजुर श्रीमानलाई बचाउने भन्ने मेरो भावना छिरबारी दाजुभाइ हुनुहुन्छ माइती जाउँ न मेरो माइतीओर्नतिर हुनुहुन्छ हजुर कहिले दाइले लानु छ जेठाजी दाइले कहिले मैले लानु